आर पार आर पार टाइम टाइम, टाइम यस को प्रभावकारी स्वास्थ्य सेवा कोतनगर पोलिटेनिक्रावी एवं रतनगर, रतनगर मेडिसिन सेंटर रतनगर दुई मेन रोड को चौक चितिशो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 थै भिडियो जम सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने हात गोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक्सिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रतनगर पोलिक्लिनिक प्राली रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाड़ी चौक चितोवन फोन शून्य छप्पन पांच साठी तीन से एक चालीस एम्बुलेंस अंठानब्बे चार पचपन्न चौसठी दुई ऐसी बाईस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 नमस्कार पाँच मेगासँगै इन्टरनेट अनलाइन संसारभर एक साथ सुनिरहनु भएको दिउँसो एक बजेको नेपाली कंग्रेसका सभापति सुशील कोइराला र नेकपा माओवादीका अध्यक्ष महिन वैद्य किरणबीच भेटवार्ता भएको छ कोइराला निवास महाराजगंजमा भएको भेटमा वैद्यले संविधान सभाको चुनाव स्थगित गरेर राजनैतिक दलको नेतृत्वमा या सरकार गठनको प्रस्ताव गर्नुभएको थियो मुख्य दलहरूबीचको सहमतिसँगै वर्तमान सरकार विघटन भएमा मात्र आफूहरू चुनावमा सहभागी हुने वातावरण तयार हुने उहाँको भनाई थियो तर कोइरालाले भने अरू सबै मागहरूमा सहमति हुने भए पनि चुनाव सार्ने कुरा स्वीकार्य नहुने बताउनु भएको उहाँको निजी सचिवालयले जनाएको छ यसैबीच भोलिदेखि हुने भारत भ्रमणबारे कंग्रेस सभापति कोइरालाले आज बिहान कंग्रेस निकटका परराष्ट्र मामिलाका जानकारसँग छलफल गर्नु भएको छ नेपाली कंग्रेसका वरिष्ठ नेता श्रेबहादुर देउवा र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ अबुढा लीलाकण्डस्थित देउवा निवासमा आज बिहान भएको भेटवार्तामा वहाँ बीच संविधानसभाको निर्वाचन समानुपातिक र संविधानसभाको सीट संख्या आन्दोलन र दलका माग लगायतका विषयमा छलफल भएको थियो भेटमा फोरम नेपालका अध्यक्ष यादवले फोटोसहितको मतदाता अवलीमा धेरै मतदाताको नाम छुटेकाले त्यसको समय थप गर्नुपर्ने अन्तम मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले प्रधान पदबाट राजीनामा दिनुपर्नेमा जोड़ दिनुभएको थियो यादवले समानुपातिक र संविधानसभाको संख्या पुरानै कायम गर्नुपर्ने र जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्नुपर्ने बताउनु भएको थियो जवाफमा कंग्रेस नेता देउवाले चुनावको मिति सार्ने र सरकार परिवर्तनका बाहेक अन्य विषयमा छलफल गर्न सकिने बताउनु भएको थियो देउवाले चुनाव नै एकमात्र विकल्प भएकाले चुनावी मैदानमा निशर्त आउन आग्रह गर्नु भएको थियो उपेन्द्र यादव नेतृत्वको मोर्चाले फोटोसहितको मतदाता आवलीमा नाम छुटिकाहरूका लागि समय थप्नुपर्ने रेग्मीको प्रधान पदबाट राजीनामा समानुपातिक संविधान वाको संख्या पुरानै कायम गर्नुपर्ने जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्नुपर्ने र मोर्चाको सर्वपक्षीय सहमतिमा पच्चिस बुझै बाद अड्काउ फुकाउ संशोधन लगायतका माग अघि सार्दै आएको छ राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक जटिल अवस्थामा रहेका बेला राष्ट्रपतिको मौनता बुझिसक्नु रहेको बताउनु भएको छ राप्रपा नेपालले आज बिहान सप्तरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले भन्नुभयो राष्ट्रपति किन चुप लागेर बस्नु भएको छ त्यो भित्री कुरा बुझ्न पाएको छैन तर वहाको मौनता रहस्यपूर्ण रहेको छ आन्दोलनरत दलहरूलाई निर्वाचनमा सहभागी गराउने गर तीन दल र मधेसी मोर्चाका नेताहरूको नियत नरहेको टिप्पणी गर्दै अध्यक्ष थापाले राष्ट्रपतिले असन्तुष्ट दलसँग वार्ता डाक्नुपर्ने बताउनु भएको छ निर्वाचन बहिष्कारको घोषणा गरेको मोहेन वैद्य नेतृत्वको माओवादीसँग तत्काल सहकार्य हुने सम्भावना नरहेको उल्लेख गर्दै वहाँले भन्नुभयो वैद्यजी र हाम्रो पार्टीको मान्यता फरक छ र सहकारीको बेसीमा छलफल पनि हुन नसकेको अवस्थामा सहकारी हुने कुनै सम्भावना छैन मुलुकमा रहेको चारदलीय संयन्त्र नै निर्वाचनको मुख्य तगारो रहेको आरोप लगाउँदै अध्यक्ष थापाले तत्काल चारदलीय संयन्त्रलाई खारेज गरी राजनैतिक सहमतिका लागि गोलमेज सम्मेलनमा जानुपर्ने बताउनु भएको छ आगामी मंसिर चार गते हुन गइरहेको संविधानसभाको निर्वाचनका लागि युद्ध गतिमा तयारी तीव्र पारेको जानकारी दिँदै वहाँले अब हुने निर्वाचनमा आफ्नो पार्टीले एक्त्याइस सीटमा विजयी हासिल गर्ने दावी समेत गर्नुभयो नेकपा एमालेका केन्द्रीय सचिव शंकर पोख्रेले निर्वाचन बहिष्कार गर्ने दलहरू जनताको माझबाट नाङ्गिने बताउनु भएको छ रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले तुल्सीपुरमा आज बिहान गरेको साक्षात्कार कार्यक्रममा उहाँले लोकतन्त्रमा निर्वाचन जाने नचाने दल दर्ता गर्ने नगर्ने अधिकार कुनै पनि दलमा अन्तर्निहित अधिकार भए पनि निर्वाचन विरोधी गतिविध गर्ने र निर्वाचन बहिष्कार गर्नेहरू भने अन्तत जनताको माझबाट बहिष्कृत हुने बताउनु भएको हो पोखरेलले साक्षात्कारमा भन्नुभयो बारम्बार तेत्तीस दलिस गठबन्धनलाई निर्वाचनमा आउन आग्रह गरिरहेको भए पनि यदि यसलाई व्यवस्था गरेमा उनीहरूलाई नै सबैभन्दा ठूलो क्षति हुने बताउनु भएको छ नेता पोखरेले यदि मंगिर चारमा निर्वाचन हुन्छ भनी सुनिश्चित भए एमाले जस्तो सुकि लचकता अप्नाएर तयार रहेको बताउनु भएको छ एकअर्को सन्दर्भमा उहाँले केही दलहरूले फेरि मतदाता नामालीको समयावधि थप्नुपर्ने भनिरहेको कुरा निर्वाचन आचार संहिताको बर्खिलापमा हुने टिप्पणी गर्दै निर्वाचन आयोगले यसबारेमा स्पष्ट धारणा सार्वजनिक गर्नु पनि बताउनुभयो तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले निर्धारित समयमै संविधानसभाको निर्वाचन हुने बताउनु भएको छ धनसभा भएको कार्यक्रममा बोल्दै ठाकुरले चुनाव हुनेमा विश्वस्त हुन सबैलाई आग्रह गर्नुभएको छ चुनावबाट कुनै पनि दल वञ्चित हुन नहुने भन्दै अध्यक्ष ठाकुरले चुनाव बहिष्कारको नारा लिएका दलहरूलाई चुनावमा भागिन आग्रह गर्नुभएको छ अहिलेका सबै समस्याको हल चुनावबाट हुने भएकाले चुनावबाट डराएर भाग्न नहुने उहाँको भनाइरहेको छ जनसंख्या वृद्धिको आधारमा क्षेत्र निर्धारण गर्नु पनि बताउनु भयो निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याग म्याद आज सकिँदैछ आयोगको काम नसकिएको भन्दे दस दिन समय थप गरे पनि आयोगले काम नै नसके समय गुजारिरहेको छ गत साउन्ड नौ गतेसम्मका आयोगका समय दिएको भए पनि काम नसकिएपछि दस दिन थपिएको थियो थपिएको समय पनि आज सकिँदैछ आयोगले फेरि दस दिन म्याद थप्न सरकारलाई आग्रह गरिसकेको छ दुई दिन अघि नै फेरि म्याद थप्न आग्रह गरे पनि सरकारले भने निर्णय गरिसकेको छैन अन्तरिम संविधानमा रहेका कतिपय प्रावधानहरूले गर्दा काम गर्न अप्ठ्यारो भएको संविधान बमजिन पैतिस क्षेत्र मात्र चलाउन सक्ने आयोगलाई अधिकार रहेको छ मदेश दलहरूले तराईका बेस जिल्लामा पचास प्रतिशत सिट छुट्याउन दवाब दिन थालेपछि आयोग अप्ठ्यारोमा परेको छ सरकारले निर्वाचन क्षेत्र सम्बन्धी प्रतिवेदन बुझाउन पूर्व न्यायाधीश ताहिर अलिअन्सारी संयोजकको आयोगलाई एक महिनाको समय दिएको थियो अलकायदा र सम्बन्ध आतंकवादी समूहको आक्रमणको खतरा बढ़ेको भन्दै अमेरिकाले आफ्ना नागरिकका लागि विश्वव्यापी भ्रमणमा चेतावनी जारी गरेको छ विदेश मन्त्रालयले वक्तव्य निकालेर भ्रमण चेतावनी एकतीस अगस्तसम्म कायम रहने भन्दै आफ्ना नागरिकलाई विदेश भ्रमणमा सतर्क रहन सुझाव दिएको छ विदेश मन्त्रालयका अनुसार विशेष गरी मध्यपूर्व र उत्तरी अफ्रिकामा आक्रमणको बढ़ी सम्भावना देखिएको छ अलकायदा र सम्बन्ध संगठनले आतंकवादी आक्रमणको योजना बढ़ाएका र उनीहरूले अगस्तको अवधिमा आक्रमणको प्रयास गर्न सक्ने मन्त्रालयको भनाइरहेको छ आतंकवादी आक्रमण सार्वजनिक यातायात व्यवस्थापन वा पर्यटकीय पूर्वाधारमा हुन सक्ने भन्दै मन्त्रालयले नागरिकलाई सचेत गराएको छ अमेरिकाले शुक्रबार मात्रै आइतबार खुलिरहने दूतावास लगायतका काले बन्द गर्ने घोषणा गरेको थियो यसैबीच बेलायत पनि सुरक्षा खतरा बढ़ेको भन्दै एमनमा रहेको दूतावास आइतबार र सोमबार बन्द गर्ने भएको छ बेलायती विदेश मन्त्रालयले एमन रहेका आफ्ना थुप्रै कर्मचारीलाई फिर्ता बोला आफ्नो नागरिकलाई मनको भरमण नगर्न सचेत गराएको छ र भारत र जिम्बावे बीचको पाँचौं तथा अन्तिम एक दिवसीय क्रिकेट अहिले जारी छ टस हारेर ब्याटिङमा तानीको जिम्मावे यो समाचार तयार पार्दसम्म चार दशमलव चार ओभर खेल्दै एक सोह्र रन जोड़ेको छ लगातार चार खेल जितेको भारत गर्ने प्रयासमा हुनेछ भने जिम्बावे भने सान्वना जितको खोजीमा हुनेछ एकजिता नमस्कार प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज